सुन्नु होला रेडियो आर पण स्वागत गर्नको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको मङ्गलबार अनि बिहिबारा हुने गर्छौँ तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधोरी भाकाहरू तपाईँकै भाषामा प्रस्तुत गर्नको लागि आज पनि आइसकेका छौँ यदि तपाईँलाई पनि सुन्न मन लागेको छ कुनै पनि लोकधोरी भाका नयाँ पुराना जनसङ्ख्या गीत सङ्गीत तपाईँलाई सुन्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न र शून्य छप्पन्न पाँच कसैको लागि होइन तपाईँको लागि खुल्ला छ जसले नेपाली लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ लोकगीत सङ्गीतलाई मन पराउनुहुन्छ अझ भनौँ रोजाई में रहें भाका सुन्न मनला तोन कर आग्रह कर र रोजाइमा लुक्भाकाको यो श्रृङ्खलामा रहेर हामी तपाईँकै रोजाइमा रहेका भाकाहरू प्रस्तुत गर्छौँ तपाईँलाई जस्तो भाका मनपर्छ नयाँ भाका मनपर्छ नयाँ भाका रोज्नुहोस् पुरानो भाका मनपर्छ पुरानै भाका रोज्नुहोस् अथवा तपाईँलाई धेरै समय अगाडि सुनेका निकै नै पुरानो भाकाहरू पनि सुन्न मन लागेको छ भने पनि तपाईँले सम्झिनु होला रोजाइमा लुक्त भाकाको व्यवसायलाई हामी तपाईँकै रोजाइमा रहेको भाका तपाईँकै भाषामा प्रस्तुत गर्छौँ र यति तपाईँले रोजाइमा लोक भाकाको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो लगइन गरेर विश्वको जुन सुकै गुणामा रहेर रा, सुनिराख्नु भएको छ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन र शून्य छप्पन्न लागि खुल्लै मात्र हामी आज तपाईँको रोजाइमा रहेको भागा प्रस्तुत गर्छौँ यति भने राजको रोजाइमा रहेको भागा तपाईँको माझमा राख्छु र तपाईँको रोजाइमा रहेको भागा सुनाउनको लागि एकैछिन पछाडि आउनेछु फोन प्रयास गर्दै गर्नुहोला मायाको ग्या साथ घर मैली गसम्मायास गोड घर मैले गासार के बारमायास रोजाइमा यो श्रृंखला सुनिराख्नु भएको छ रेगा तपाईँलाई पनि कुनै भाका सुन्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन बेला रोजाइमा लुक यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार कोही साथी हुनुहुन्थ्यो लाइनमा डिस्कनेक्ट भइसकेको छ ठिकै छ रोजाइमा लुक्भाकाको यो श्रृङ्खला लागि हो यदि सुन्न चाहनुहुन्छ कुनै पनि लुकधहरी भाका भने फोन गर्नुहोस् तपाईँको लागि दुईवटाबाट हामीले खुला गरिराखेका छौँ र तपाईँलाई थाहा नै छ रोजाइमा लुक्भाकाको श्रृङ्खला लिएर हामी हरेक हप्ताको मङ्गलबार अनि बिहिबार आउने गर्छौँ र श्रृङ्खलामा रहेर तपाईँकै रोजाइमा रहेको भाका तपाईँकै लागि प्रस्तुत गर्छौँ तपाईँको मनको भाका तपाईँको मनलाई छुने भाका तपाईँलाई मनपर्ने भाका कुनै छन् भने तपाईँले रोज्न सक्नुहुनेछ तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि हामी राख्नेछौँ र तपाईँहरूले एकजना नजिकको व्यक्तिलाई पनि त्यो भाका मार्फत सम्झिन सक्नुहुनेछ यो पनि जानकारी गराउँछु यति बेला कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो हजुर माधवपुरबाट अमृत के छ अमृतजी हाल खबर एकदम हाम्रो पनि एकदम ठिकठाक छ खाजा खानुभयो कि खानुभएको छैन अनि आज भाका जी। कुन भाका गरी मन श्रृङ्खलामा नमस्कार अम्रेजी आती बेला रम्रेजी को रोजाई में रहे भागा ये बेला हमी रा तभी आटे को योगी मेरो एकदम मिलने साथ गर्यो यही गाउमा थिएन हिँचु सहर छ एघार पानी लिना पानी भेज तिम्रो मेरो मेरे धेरै धर हो तुम्हें बीह आटे गीटा तो मेरे एकदम मिलने साथी हो तुम्हें बीहे आटे को मा किना हिन्चु सहर मा घर बास्तिना पाउथे मेरू कर्मे मा भात आमने चुम एरे है हे डिल बात युगीत का एक दमे मन पराईये का सब्दा तपे एती ब्ले सुन्दे उम्मिंचर सबाई ग्या लागे सणाई कलागे कर्यो अड़ पर एक से चाथ हप्डो नाच म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 होम डेकोर टाड़ी हेम रेडियो नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ चंद्र यूनिकेंट चैनपुर बजार विकल्प कंक्रीट उद्योग रत्नगर तीन शांति चोक एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स पेंट खैरहनी चार पर्सा गौरव सुनसादी पसला रत्नगर दुई हाई स्कूल रोड टाड़ी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 नव वर्ष सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ पर्सा मैनाली हार्डवेयर एन्ड सेनिटरी रत्नगर एक सौराहा चोक मनोकामना फेन्सी स्टोर्स रत्नगर दुई हाई स्कुल रोड टाढी मनकामाना सुनसी पसल विगर तिन खुरखुरे बजार लभकुश मोबाइल हाउस रत्नगर दुई टाढी नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौँ न्यु नेसनल बुक्स एन्ड स्टेसनरी रत्नगर एक सौराहा चोक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 ओम आलुमुनियम रत्नगर चार शीतल चौक फोटो पॉइंट फोर डिजिटल कलर लेवन डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौरा चौक ओम साईराम अस्पताल प्राली रत्न नगर दुई टाँडी सागर सुन चाँदी पसल रत्नगर दुई सिनेमा हॉल रोड टाँडी ओम साईराम डेंटल एंड रिसर्च सेंटर प्राली रत्नगर दुई टाँडी सूचना नव वर्ष दुई हजार सत्तरी सालको शुभ उपलक्षमा यस श्री जागृति टोल विकास संस्थाले रक्तदान जीवनदान भन्ने सन्देश दिँदै निम्न मिति स्थान र समयमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हुँदा सम्पूर्णमा उपस्थित भई रक्तदान गरी सहयोग पुर्याइदिनु हुन हार्दिक अनुरोध गरिन्छ मिति दुई हजार सत्तरी गते शनिबार स्थान श्री जागृति टोल विकास संस्थाको कार्यालय रत्नगर आठ भानुचोक चितवन समय बिहान सात तिस बजेदेखि नववर्ष दुई सत्तरी को हार्दिक मंगलमयी शुभकामना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 ब्बे चारिस चार सय चालिस सूचना राधा माधव समिति टाढीको वार्षिक उत्सवको अवसरमा यही मिति दुई साल वैशाख चार गते आँखा हस्पिटल भरतपुर राधा माधव समितिको आयोजना तथा रत्नगर नगरपालिकाको सहयोगमा निशुल्क आँखा शिविरको आयोजना गरिएको हुँदा निम्न मिति समय स्थानमा उपस्थित भई मौकाको फाइदा उठाउनु अनुरोध गर्दछौ मिति दुई साल वैशाख चार गते बुधबार समय बिहान दस बजे स्थान राधा माधव समिति प्राङ्गण रत्नगर दुई गाँव घराज को दर्पण सुनो हो ला, रेडियो आर्पण पछाडिको समयमा पुनः तपाईँलाई स्वागत गर्न चाहन्छौँ कार्यक्रम रुजाइमा लोक भाका तपाईँ यसरी राख्नु भएको छ तपाईँकै रोजाइमा रहेका सुमधुर लोकदोहराकाहरू हामी तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ यदि तपाईँलाई पनि सुन्न मन लागेको छ कुनै पनि लोकदोरी भाका भने आउनुहोला दुईवटाबाट तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेका सुमधुर लोकधरी भाकाहरू हामी तपाईँको माझमा राख्छौँ र तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको श्रृङ्खला लिएर हामी हरेक हप्ताको दुईपटक आउँछौँ मङ्गलबार त्यस्तै गरी बिहिबार तपाईँको मार्जमा तपाईँकै रोजाइमा रहेको भाका प्रस्तुत गर्नको लागि आउँछौँ र यदि तपाईँलाई पनि आउन मन लागेको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि आफूलाई मनपर्ने भाका सुन्नको लागि अनि तपाईँको नजिकको व्यक्तिलाई आफूलाई मनपर्ने भाका सुनाउनको लागि भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य र शून्य छप्पन्न लागि खुल्लै छ यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ कुराकानी गर्छु हेलो को बोल्दै हुनुहुन्छ अनि कुन मन अ त्यो प्रेम एकजना बाइ okay, नमस्कार बदनजी हुनुहुन्थ्यो यति बेला र उहाँले माया प्रेम सिकाउने मास्टर चाहिएको छ भन्ने भएका रोज्नु भएको छ यति बेला राख्छौँ बदनजीको रोजाइमा रहेको भएका बदनजीको लागि बदनजीको आफ्नो मान्छेको लागि अनि तपाई सम्पर्कको लागि बोझने भाइ ए माया मेरे पीड़ित संघ को अहान बुका कैंप्लिश गणित पढ़ाने ए अब हमला मैं प्रेरण सी काटर चाहिए मैया सी का बाँझो जो खेतमा जोत्ता हजुर कति फार्छन् होला गीत गाएर के पकाउनु सुकाइ सुकाइ कला एक नाजिक हुन ना चाहिँ रहेछ कला बिहानु कहाँ क्याम्पस धाइया छ इङ्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई मायाेरिन सिकाउने मास्टर चाहिएछ ए अब हामीलाई मायाेरिन सिकाउने मास्टर चाहिएछ एक क्याम्पस थाइया छ इङ्ग्लिस बोर्डिङ इङ्ग्लिस म्याथ पढाउने धेरै पाइया छ तर अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिएको छ अनि के अरे रमाइलो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको यो बसा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै रोजाइमा रहेका भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र तपाईँलाई पनि सुन्न मन लागेको छ आफ्नो रोजाइमा रहेको भाका भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर नारायणकोटा कान्छी छोरी भएर कान्छी राख्नु भयो होला पक्कै पनि है अनि के छ दुर्गाजी नारायणगढतिरको हालबरै छु अनि हाम्रो दुर्गाजीको घर चाहिँ कता र कति मिठो सपना देखाएको थिए मेरो एकजना तपाईँको नजिकको व्यक्तिलाई सम्झिनुहोस् हुन्छ आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छ है नमस्कार दुर्गाजी हुनुहुन्थ्यो यति बेला नारायणगढदेखि आउनु भएको थियो र उहाँले रोज्नु भएको भएका उहाँको लागि उहाँको आफ्नो साथीको लागि अनि रेडियो सुनेर बस्नु तपाईँ सपनाको लागि राख्न चाहन्छौ अबको कुरामा मती रत्न म्यूजी झसंग हथीमी को सपना देखते मेरी सनो थी वो मसंग पसीना पसी पसीना पसीना पसीना ठंडी माता खटभ खसीना यति बेला रोजामा लोक भाकाको श्रृङ्खला सुनिराख्नु भएको छ र तपाईँकै रोजाइमा रहेका भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ यदि तपाईँलाई पनि सुन्न लागेको छ कुनै पनि लोकदोहरी भाका भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच हामी तपाईँकै रोजाइमा रहेको भाका प्रस्तुत गर्नको लागि आउने गर्छौँ हप्तामा दुई पटक आउँछौँ मङ्गलबार अनि बिहिबार तपाईँको माझ माग्छौँ आउँछौँ बजे पछाडि करिब करिब पाँच बजेसम्म र तपाईँकै रोजामा रहेका भाका प्रस्तुत गर्ने क्रममा हामी लगभग कालिम्पोङको अन्त अन्तमा पनि आइसकेका छौँ जे होस् तपाईँलाई सुन्न मन लागेको छ कुनै पनि लोकधोरी भाका भने हामी हप्ताको दुई पटक आउँछौँ मङ्गलबार बिहिबार तपाईँ चार बजे पछाडी रोजाइमा लुक भाकाको व्यवसायमा आउनुहोला यो आग्रह यो जानकारी तपाईँलाई गर्छु र आजको रोजाइमा लोक भाकाको श्रृङ्खलालाई सुनेर बसिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुरामा रहेर तपाईँले पनि साथ दिनुभयो तपाईँप्रति पनि आभारी छु र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण प्रति निकै नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँ प्रति पनि आभारी छु रितसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै रुझाइ मका श्रृङ्खलाबाट म प्रत्यक्ष पनि छुटिन्छु सु। हवस् त नमस्कार पानी चे नानी मै हो तिम्रो दिलको राजा तिमी मेरी नानी हँसौ कहिले रुन्छु अनेक पहनामा कहिले हँस्यौ कहिले रुन्छु अनेक पहनामा मैले संसार भोलेको छु तिमी रहनामा सर कल कल पानी संसारे नानी मै हो तिम्रो दिलको राजा तिमी मेरी रानी सारा ल पानी के नानी वही हो रो दिल को राजा मी मेरी रानी मई होतीम रो दिल गोरा जा मी मेरी रानी गई जाऊ माला